नमस्कार अनि लोकसाङ्गीतिक अभिवादन तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मेचले जतिले हामीलाई रेडियो अर्पण एकछि छात्रको पाँच मेगेहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ तपाईँ सम्पूर्णलाई न्यानो अभिवादन टक्राउन चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सोधासँग आज पनि तपाईँको माझमा मिठो कुराकानी सँगसँगै तपाईँसँग केही मिठा आवाजबाट तपाईँहरूलाई मनोरञ्जन दिलाउनुको लागि प्राविधिक मित्र रिजन आवाजबाट सुनकुमार उपस्थित भएको छ र आजको यो श्रृङ्खलामा विशेष हामी एकजना लोक तथा दोहोरी गायिकासँग कुराकानी गर्दैछौँ उहाँसँग कुराकानी गर्दैछौँ विशेष गरी त्यसको माहौल पनि छ त्यसै गरी नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँले बिताउनु भएका पदहरू सँगसँगै उहाँका जीवनका कुराहरू पनि आज हामी यो कार्यक्रममा अवश्य पनि तपाईँको माझमा प्रस्तुत गर्नेछौँ हामीसँग टेलिफोन सम्पर्कमा आज एकजना गायिका हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्नेछौँ आजको यस श्रृङ्खलामा त्योभन्दा अगाडि तपाईँ सम्पूर्णको लागि एउटा मिठो आवाज राख्छौँ यति बेला एउटा तेज गीत रहेको छ सा, साडे किनियो जसको आवाज ज्योति मगरको आवाज रहेको छ तपाईँ सम्पूर्णको लागि यो आवाज राख्छौँ आवाजपछि तपाईँको साथमा आउँछौँ सुन्दै गर्नु फला आवास आवास त्यसैले पनि त्यसै गरी हामी तपाईँको माझ रेडियो रेडियो सेलसम्म पुऱ्याउनुको लागि मित्र रेजनको सहयोग मिलिरहेको छ प्राविधिक कक्षबाट आज हामीसँग हुनुहुन्छ लोक तथा जोखुरी गायिका ज्योति मगर उहाँसँग रहेर आजको यो श्रृङ्खलामा कुराकानी गर्छौँ विशेष त नेपाली लोकसङ्गीत क्षेत्रमा के कसरी उहाँले बिताउनु भएको आफ्नो जीवन कसरी चलिरहेको छ उहाँका वास्तविकता अनि नेपाली लोकसङ्गीत क्षेत्रभित्र रहेर उहाँसँग कुराकानी गर्छौँ भलाखुसारी गर्छौँ अन्तिमसम्म सुन्नुहोस् कार्यक्रम कस्तो लाग्छ विशेष त ज्योति मगरसँग केही सुध्न मन लागेको छ भने पनि तपाईँले हामीलाई कल गर्नु सक्नुहुनेछ एउटा लाइन बिजी छ तर अर्को लाइनमा चाहिँ तपाईँले कल गर्न सक्नुहुनेछ प्रत्यक्ष टेलिफोन सम्पर्कमा तपाईँले कल गर्नुहोला बत्तिसको लाइन खुल्ला छ होला सायद तेत्तिसको लाइन चाहिँ बिजी गराएका छौँ हामीले हाम्रो टेलिफोन सम्पर्कमा ज्योतिजी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु ज्योतिजी यहाँलाई कार्यक्रममा स्वागत छ अनि के छ दिनहरू कसरी बितिरहेछन् आ दिनहरु भकर मात्र मैले एउटा नया गीत गरेकी थिएँ त्यो गीत हजुर उतौली न वना जमाना ले हो भन्ने भकर मात्र बजरमाइदा छ मेरो अ लगातार त अब केही देश विदेशका कार्यक्रमहरु छन् अब लगातार केही नै भन्नु पऱ्यो त्यै नै भन्नु पऱ्यो है हजुर कुन गानी सुरा गुरु तपाईंको जन्म कहाँ भयो मेरो रोलपामा रोलपामा भयो है हजुर रोलपाल जिल्लामा जन्मेर अहिले काठमाडौँमा बस्छु नेपाली लोकसंस्कृति क्षेत्रमा चाहिँ एकदमै संघर्ष गरिरहनु भएको छ है कहिले प्रवेश गर्नुभयो त्यहाँबाट अहिले सङ्गीत क्षेत्रमै हुनुहुन्छ तपाईँ दुई हजार त्रिसठी सालमा जति बेला क्षेत्रमा प्रवेश गर्नुभयो लोक सङ्गीत क्षेत्रमा त्यति कस्तो थियो माहौल त्यो बेलाको माहौल अलिकति फरक थियो त्यो बेलामा अडियोहरू सिडी त भर्खर भर्खर मात्र निस्किन थालि थालेको थियो तर अडियोको एक किसिमको एक हिसाबको मार्केट थियो तर अलिकति यति धेरै एफएमहरू खुलिसकेका पनि थिएन अनि लग विभिन्न च्यानलहरूबाट लोकगीतहरू अलिकति कमै बस्थ्यो अहिले त अब है कतिको सङ्घर्ष गर्नुभयो अब सङ्घर्ष त जिन्दगीको एउटा नाम नै हो बाचिन तर सङ्घर्ष एकदमै गरियो भन्नै भन्नुपर्छ को लागि एउटा आफूलाई ज्योति मगर भनेर चिनाउनको लागि गरेको सङ्घर्ष त्यो अलिकति बेग्लै नै थियो लगभग म म्युजिक फिल्डमा प्रवेश गरेको चार पाँच वर्षपछि मात्र मेरो उमुलाको थिएँ कि चाना भन्ने गीत कोसी ढुङ्गा जस्तै साबित भयो त्यही नै भन्नु पऱ्यो है जस्तै अब नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखिबाट हुनुहुन्छ कसरी बुझ्नु हु? भयो सङ्गीत क्षेत्र के हुन्छ जस्तो लाग्यो हु? सङ्गीत क्षेत्र एउटा नसा हो हजुर यसमा प्रवेश गरिसकेपछि निस्किन एकदमै गाह्रो हुन्छ र सङ्गीत त्यस्तो चिज हो फेरि मान्छेहरूले भन्छन् mm. डक्टरले गर्न नसकेको उपचार पनि सङ्गीतले गर्छ भन्छन् सङ्गीत त्यस्तो चिज हो यसको सागर यसको गहिराई नापेर पनि नाप्न सकिँदैन बुझेर mm. पनि बुझ्न सकिँदैन जति बुझ्यो त्यति भाष लाग्छ मलाई चाहिँ जति बुझ्यो त्यति भाष हुन्छ सङ्गीतको अर्थ चाहिँ होइन हजुर जस्तै सुरुमा तपाईँले कुन गीत गाउनु भयो सुरुमा <laughs> मैले मन टाढा भयो भन्ने एल्बम गरेँ के पैँसठी सालतिर होला अनि एल्बम सुपर पनि भयो मेरो पहिलो एल्बम चाहिँ मनकिन टाढा तपाईँले सुरुमा गाउनु भएको गीत सुनाइदिनुहोस् न हामीलाई मैले आफैले गाएको गीत चाहिँ यो मनकिन टाढा भन्ने एल्बमको बिसाइडमा बरु मलाई रुखो वचन ल भन्ने गीत गाएको थिएँ मैले पहिलो पटक पहिलो पटक नै दोहोरी गीत स्टुडियोमा गएर रेकर्ड गराएको गीत भनेको यही नै होला म थोरै गाएर सुनाउन चाहन्छु बरु मलाई दुःख वचन लाऊ यो हा हा चुप ला खु अब त्यो दुखी पार्टी दिलको घाउ थ्यांक यू एकदम राम्रो गीत गाउनु भएको थियो सुरुमै पनि है रा गीत राम्रो गाउने भन्दा पनि मैले गीत गाउने कोसिस गर्नु भएको थियो हजुर कमी कमजोरीहरू भएर पनि धेरै कमी कमजोरीहरू चाहिँ थियो यस गीतमा यो बाल्यकाल अवस्थामा कतिको गीत गाउनुहुन्थ्यो बाल्यकाल अवस्थामा अत्यन्तै म जब मैले मेरो मुख चल्न थाल्यो तबदेखि नै एकदमै थियो मलाई रेडियोमा गीतहरू सुन्दाखेरि पनि मलाई मा लाग्थ्यो मेरो गीतहरू कहिले आउँछ होला म कहिले गएर गाउने मलाई त्यस्तो लाग्छ रेडियोभित्रै मान्छे बस्नु होला जस्तो लाग्थ्यो होइन अनि त्यहाँसम्म कहिले पुग्न सकिन्छ होला त्यस्तो फिल बच्चैदेखि थियो भन्नुपर्छ जस्तै रोल्पा एउटा दुर्गम क्षेत्रमा हानिन्छ त्यो दुर्गम क्षेत्रबाट आएर नेपाली लोकसङ्गीत क्षेत्रमा सङ्घर्ष गर्नु भएको छ के लाग्छ राजधानीभित्र बसेर रा, लोकसङ्गीत क्षेत्रमा सङ्घर्ष गरेर बाँच्न सकिन्छ मान्छेहरूले एक्सपेक्टेसन नै अलिकति यसरी गर्न पाएँ हुन्थ्यो कि मलाई यो भएन त्यो भएन भन्ने खालको एक हिसाबको एक्सपेक्टेसन हुन्छ उनीहरूलाई चाहिँ अब गाह्रो हुन्छ जस्तै अब मैले यस्तो गर्न सक्छु होला मैले गीत सङ्गीतमा बसेर मैले राम्रो घर बनाउन सक्छु राम्रो गाडी चढ्न सक्छु अन्त यो हुनुपर्छ भन्ने कुराहरू यदि सोच भएको भए त्यो त्यो कुरा नपुग्दाखेरि होइन सकिँदैन रहेछ भन्ने पनि फिल हुन्थ्यो होला मेरो विषयमा भन्नुपर्दा कहिले पनि जे छ त्यसमै रमाउने बानी भएकोले मलाई सकिन्छ जस्तो लाग्छ जे जे छ त्यो सीमा रमाउन सक्यो भने नेपाली लोकसङ्गी क्षेत्रमा रहेर सकिन्छ शाकें शाकें अभियसली सकिन्छ हजुर जस्तै अब नेपाली लोकसङ्गीत क्षेत्रभित्र तपाईँले धेरै समय भयो नेपाली लोकसङ्गीत क्षेत्रलाई बुझ्नु भएको पनि छ र तपाईँ जति बेला सुरुवात गर्नु र अहिलेको जुन यो परिवर्तन छ होइन पहिला कुरो अहिलेकोमा के डिफ्रेन्ट पाउनुहुन्छ के भिन्नता पाउनुहुन्छ गर्दाखेरि एरेन्ज गर्दाखेरि पनि पहिलाको गीतहरूमा हाम्रो टिपिकल बाजाहरू युज हुन्थ्यो सारङ्गी मादल इत्यादि सारङ्गी मादलहरू अनि बाँसुरीहरू इत्यादि टिपिकल नेपाली बाजाहरू युज हुन्थ्यो भने अहिले अहिले सबै खालको बाजा युज हुन्छ अहिले रि रिडमहरू पनि ढोलकलाहरूदेखि लिएर अब त्यो प्याडहरूदेखि लिएर ड्रमदेखि लिएर सबैहरू युज हुन्छ एक एक हिसाबले साङ्गीतिक व्यवसायिक हिसाबले आफ्नो आफ्नो ठाउँमा त पहिले पनि आलब गर्दाखेरि पहिलेका अत्यन्तै हाम्रो आज नेताहरू बद्री पङ्गिनी मिलन लामा लगायतका अन्त यहाँहरूको एल्बम चल्दाखेरि उहाँले लाख दुई लाखपल्ट साइन गर्नुहुन्थ्यो अरे उहाँहरूले त्यो क्यासेसको कभरहरू त्यो बेलामा उहाँहरूलाई दुई लाख अडियो जाँदाखेरि पनि उहाँको एउटा अडियोको आठ टुकाको डरले रोल्स लिँदाखेरि उहाँहरूलाई पन्ध्र बिस लाख जस्तो यस्तो कमाइहरू हुन्थ्यो अरे त्यो बेलामा एक हिसाबले त्यो माहौल राम्रो थियो तर तर अहिले चाहिँ कस्तो छ भने अहिले चाहिँ अलिक त्यो जमानाको छैन अहिले अहिले अडियोहरू अहिले स्टिडियोहरू किन्ने छैन फेरि विभिन्न मिडियाहरूदेखि लिएर विभिन्न अहिले आएर डिजिटल प्रविधिहरू आइसक्यो होइन त्यो कारणले गर्दाखेरि गीतहरू चल्छ पनि एक हिसाबले व्यावसायिक रूपमा पैसै कमाउने मात्रै हो होइन बेचेरै कमाउनुपर्छ होइन खला बेच्ने हो त्यो हिसाबले गर्दा पनि अहिले फेरि अर्को अर्को राम्रो माहौल चाहिँ गीतहरू र जुन गीत पनि निस्किन्छ कलालाई बिक्री गरेर चाहिँ विशेष गरी तपाईँ देश विदेशमा चाहिँ यो कार्यक्रमको लागि हेर्नुहोस् एकदमै रमाइलो हुन्छ त्यहाँ गइसकेपछि मात्रै थाहा हुन्छ म कलाकार रहेछु भन्ने कुरा किनभने नेपालमा पनि राम्रै हुन्छ तर नेपालमा नजिकको देउता हेला टाढाको उखान छ त्यस्तै हुँदो रहेछ हामी चाहिँ नेपालमा चाहिँ हामी डेली अपडेट भइरहन्छ पब्लिकहरूसँग त्यो भएर त्यति अस्ता हुँदैन एकदम विदेशमा गएपछि मात्र पाइन्छ त्यो नेपालीपन त नेपाललाई कति माया गर्दोरहेछ मान्छे नेपाली नेपालको कल्चर अनि नेपालको लोक दोहोरी गीत र लोक सङ्गीतलाई कतिको माया गर्दोरहेछन् नेपालीले भन्ने कुरा त विदेशमा बस्ने नेपालीहरूलाई मात्रै थाहा छ होला त्यहाँ गएपछि नै बुझ्न सकिन्छ अत्यन्तै माया गर्नुहुन्छ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थोष मेघहरू सुन्नुभएको छु इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वहरू सुन्नु भएको छ हामी छौँ तपाईँको साथमा प्रोग्राम लोकसङ्कार लोकसंघारको यो श्रृङ्खलामा रहेर नेपाली लोक तथा जोहरीरी गायक ज्योति मगरसँग कुराकानी गरिरहेका छौँ आवाजबाट सोमकुमार सप्राविधिक मिध्र रेजन हुनुहुन्छ यति बेला एउटा गीत सुन्छौँ गीतपछि व्यापारिक विश्राम बजाने नेपाल हुनुहुन्छ तपाईँ सम्पूर्णको लागि म राख्दैछु जिम्बल बाकी छोरी रामजुखान अनि ज्योति मगरको आवाजमा यो आवाजपछि छोटो व्यापारिक विश्राम विश्रामपछि ज्योति मगरसँगको कुराकानी आउँछु सुन्दै गर्नुहोला भेट भयो औसीको रातमा झिम्मााउकी छोरी छु मेत कहाँ राल बाउकी धेरै अधेरमा लाको माया काली छौकी गरी हे अधेरमा लाको माया काली छौकी गरी साँचो न त गाना जिम्मा भकी छोरी छोरी छोरी धेरै अधेरमा लाको माया काली छौकी गरी हे अधेरमा लाको माया काली छौकी गरी उनको झुको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 आवाज साथमा प्राविक मित्र सँगसँगै आज हामीले लोक तथा दोहोरी गायिका ज्योति मगरसँग कुराकानी गरिरहेका छौँ प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर विशेष गरी नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँले बिताउनु भएका पलहरूसँगै नेपाली लोकसङ्गीत क्षेत्र र उहाँको व्यक्तिगत कुराहरू सँगसँगै रहेर हामी कुराकानी गरिरहेका छौँ कुराकानीको क्रमलाई फेरि हामी जोड्न चाहन्छौँ यति बेला ज्योतिजी फेरि सम्पर्कमा हुनुहुन्छ ज्योतिजी व्यापारमा व्यापार एक विश्राम स्वागत छ तोक सङ्गीतकै कुराकानी गरौँ विशेष गरी हामीले धेरै मात्रामा हाम्रो साथीहरू जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले भन्ने गर्नुहुन्छ ज्योति मगरले रमाइलो खालको गीतहरू मात्रै गाउनुहुन्छ भन्ने गर्नुहुन्छ किन होला एउटा एउटा जन्मि चाहिँ एउटा न एउटा अदा लिएर आएको हुन्छ र त्यो त्यो कुरा चाहिँ त्यो रोमान्टिक कुराहरूलाई कुराहरू मलाई सुट गर्छ त्यो भएर नै मैले रोमान्टिक गीतहरू गाउने गर्छु विशेष गरी तपाईँ आफै गीत गाउनुहुन्छ नि आफ्नो गीतमा आफै मोडलिङ गर्नुहुन्छ यसको अर्थ पनि सुनाइदिनुहोस् न यसको यसको तिनवटा कुरा छ यसमा पहिलो कुरा यसमा मैले मोडलिङ गर्दा गर्नु गर्नको लागि लाइक मोडलिङ गर्नैपर्छ मैले अनुहार नै देखाउनुपर्छ भन्ने पनि होइन किनभने म सक्छु किनभने म डान्सबाटै र ड्रामाबाटै आएको एक्टिङबाटै आएको हो त्यो भएर पनि म सक्छु र गर्छु अर्को कुरा छुट्टै मोडल राख्दाखेरि फेरि अरू अर्को छुट्टै बजेट निकाल्नुपर्ने हुन्छ त्यो पनि सेभ भयो अनि अर्को कुरा चाहिँ हाम्रो दर्शक श्रोताहरूसँग प्रत्यक्ष जस्तो एउटा कुरा चाहिँ अलिकति आर्थिक पनि केही आफू खेलिसकेपछि आर्थिक पनि त्यहाँनिर समायोजन हुँदै भयो अर्को कुरा डाइरेक्ट अपडेट पनि हुने भयो त्यसले गर्दा पनि ज्योति मगरलाई नेपालमा देखेको चाहिँ केही थोरै गायिकाहरू बाहेक जति पनि मैले गीतहरू देखेको छु गायिकाहरू पुरानै शैलीमा त्यो पछाडि बसेर लिप्सिङ गर्ने शैली चाहिँ मलाई खास पहिलेदेखि पनि अलिकति मन पर्दैन थियो त्यो भएर पनि किनभने हामीले अहिले हलिउड बलिउडहरू हेऱ्यो भने पनि सिङ्गरहरू नै हुनु जसले गाउनुहुन्छ उहाँ नाप्नु पनि हुन्छ त्यो मैले देखि पनि रहेको भएर पनि मलाई राम्रो लाग्छ जस्तो नेपालको परिप्रेक्ष्यमा त्यो अलि विकास चाहिँ भएको छैन है जस्तै गाउने गायकले नै नृत्य गर्नुपर्छ भिजुअलमा आफै खोल्नुपर्छ भन्ने चाहिँ छैन पछिल्लो समयमा चाहिँ केही सुधार भनौँ केही आइरहेको छ कतिपय कलाकारहरू आफै चाहिँ नाच्ने पनि गर्नुहुन्छ तर यो जति तपाईँ मोडलिङ गर्नुहुन्छ त्यो मोडलिङ गर्दाखेरि कति लोक सङ्गीत क्षेत्र नै छाड्ने हो कि होइन गर्ने पनि होइन तर आफ्नो गीतमा चाहिँ म म सक्छु सुट पनि हुन्छ फेरि मैले जबरजस्तै मैले मेरो अनुहार देखाउनुपर्छ भन्ने पनि होइन मैले जहिले पनि प्रतिक्रिया मैले राम्रै पाएको छु हाम्रो दर्शकहरूबाट पनि र तपाईँले नै गर्नुपर्छ भन्ने खालको कुराहरू पाएको छु त्यो भएर त्यो भएर मात्रै गर्छु तर यस्तो गीतबाट हराउने भन्ने त होइन जस्तै तपाईँ आफ्नो गीतमा मात्र मोडलिङ गर्नुहुन्छ अरूको गीतमा अफ आउँदाखेरि गर्नुहुन्छ या गर्नुहुन्न म एक त टाइम हुँदैन हजुर र अर्को अर्को कुरा कस्तो हुन्छ भने व्यवसायिक जुन प्रोफेसनमा व्यवसायिक भइन्छ त्यो नै गर्ने हो अब जस्तै मलाई कसैले मोडलिङको लागि अफर गर्नुभयो भने त्यहाँनिर मैले अब आफ्नो पारिश्रमिक कसरी डिमान्ड गर्ने भन्ने कुरा हुन्छ त्यो भएर धेरै कुराहरू मिल्दैन अर्को गीतमा गर्ने भनेपछि धेरै कुराहरू मिल्दैन प्राथमिकता धेरै मात्रामा मेरो गायनलाई नै हुन्छ है मलाई नै हेरेर मेरो आउटलुकलाई नै हेरेर बनाउनु भएको गीत हो अत्यन्तै राम्रो पनि छ म आश गर्छु दर्शकले मन पराइदिनु हुनेछ थोरै गाउनु पनि चाहन्छु मेरा पनि आँखा जान्छन् राम्रा राम्रा चिजमा नयाँ लुगा किन्न पर्यो यस पालीको चिजमा म कस्टी भइ छुरा चिज देऊ एउटा फोटो ए साउरी ला कपडा देखाऊ छोटो छोटो नारी पुरुष दुई जनाले सम्मानले हो मलाई उताउलिन भन जमानाले हो मलाई उताउलिन मन जमानाले हो नदेवसा रौं तिमा हने केही प्रश्नहरु तपाईलाई सोछौं ज्योति जी है हजुर तपाईलाई मन पर्ने आफुले गाएको गीत भरीमा मन पर्ने गीत कुन होला उई मुलाको सिङ्की उई मुलाको ताना अदेखि गरी तपाईलाई मन पर्ने गाईका मय मन पर्ने गाईका लो गाईकाहरु अनि ठाउँ? पोखरा विशेष गरी लोकसङ्गीत क्षेत्रमा लायक कलाकारहरूले विवाहले ढिलो गर्ने गर्छन् त्यही मध्ये तपाईँ पनि पढ्नु भयो म पनि पढ्छु भन्नुपर्छ तर मेरो कोमल होली नै त बम बन्दिनँ होला तर नगरेको मात्रैको पढ्छु मेरो भावी योजना एकदमै भविष्य नै गरेर के गर्ने त भन्ने गीत सङ्गीतमै हुन्छ होला लागि चाहिँ म एउटा टुर गर्दैछु कोरिया हङकङ र दुबईमा त्यति नै भन्नुपर्छ मैले एकदमै त्यो कालान्तरमा गएर सोच्ने गरेको छैन कहिले पनि हेरौँ के हुन्छ तर गीत सङ्गीत नै हुन्छु म जाऊ जस्तो गीत सङ्गीत अन्तिममा रेडियो सुनेर बस्नु श्रोतालाई के भन्नुहुन्छ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई चाहिँ म नजिकै आइरहेको चिजको शुभकामना दिन चाहन्छु था। अनि मेरो गीत आइरहेको छ मेरो पनि यसपालिको चिजको कोसीले केही फरक गर्ने कोसिस गरेकी छु एकचोटि सुनेर प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु म अनि सोमजीलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु म हुन्छ आफ्नो व्यस्त समय हामीलाई दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै दे दे तपाईँको साङ्गीतिक यात्राको सफलताको कामना गर्दछु थ्याङ्क यू सोमजी उहाँ हुनु थियो ज्योति मगर लोक तथा दोहोरी गायिका उहाँसँगै कुराकानी गऱ्यौँ आजको यो श्रृङ्खलामा रेडियो अर्फन सय चार ठुलो भाँस मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियोफन डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ तपाईँसँग रहेर हामी हप्ताको छ दिन आउने गर्छौँ आइतबारदेखि शुक्रबारसम्म कहिले नेपाली लोक तथा दोहोरी गायक गायिकाहरूसँग कुराकानी गर्छ भने कहिले विभिन्न गीत सङ्गीतबाट तपाईँहरूलाई मनोरञ्जन दिलाउने प्रयासमा हामी जुटिरहेका आउँछौँ आजको यो श्रृङ्खलाबाट बिदा माग्नुपर्छ विशेष त आजको यो श्रृङ्खला तपाईँहरूलाई कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रियाको लागि सुनसपना र तिन सय तेत्तिसमा सम्पर्क गर्न सक्नुहुनेछ आजकै अतिथि कलाकार ज्योति मर्गलाई पनि विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी मेरो आवाजलाई तपाईँको रेडियो समयका लागि सहकारी मित्र रिजनलाई विशेष आभार प्रकट गर्दै सुनेर साथै नै तपाईँप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तुतिबाट सम्विध माग्छु नमस्कार को सिंह तुई मुला को छाना तुम मुला को छाना सलमा पर पौली उनकी तेरा जाना